नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेघासँगै इन्टरनेट लाइनमा डब्लू डब्लूब्लू डट रेडियो अर्पण एडको बाटो पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत अब खबर सम्झना अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलोराज रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गक्षधार बीच आज छलफल भएको छ चुनावको विपक्षमा रहेका नेकपा ने माओवादी सहितका अरू दलसँग गर्ने वार्ताको विषयमा आज छलफल गर्न गक्षधार प्रधानमन्त्रीको सरकारी निवास बलाटार पुग्नु भएको हो छलफलमा नेकपा माओवादीले राखेका मागमा सरकारको तर्फबाट राख्ने प्रस्ताव संविधानसभा चुनावको तयारी समर्भमा पनि छलफल भएको रेग्मीको निजी सचिवालयले सु जनाएको छ मुख्य दलहरूसँग वार्ताको लागि सकारात्मक भएको नेकपा माओवादीले यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ आज दिउँसो बाह्र बजे काठमाण्डुको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी अध्यक्ष मोहन वैद्य किरणले केन्द्रीय समिति बैठक पोलिट ब्यूरो बैठक समसामयिक राजनैतिक अवस्थाका विषयमा पार्टीको दृष्टिकोण निर्णय सार्वजनिक गर्ने कार्यक्रम छ माओवादी नेता खड्ग बहादुर विश्वकर्माले नागरिकको चाहना अनुसार संविधान बन्ने अवस्था नरहेसम्म भाग नलिने पोलिट बैठक माओवादीले सरकार गठनको बेला भएको एघार बजे सहमति र पच्चिस बजे बादकाउ खारेज नभएसम्म चुनावमा भाग नलिने असका सभापति सुशील कोइरलाले मंगसुर चार मुलुकमा संविधान सभाको निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नु भएको छ आफ्नो जिब्रोको नियमित परीक्षण गर्ने क्रममा हाल अमेरिकामा रहनुभएका कंग्रेस सभापति कोइरलाले आज बाल्टीमोरमा आफ्नो सम्मानमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जसरी भए पनि हुने दावी गर्नुभयो चुनावका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि निर्माण भएको भन्दै वहाँले भन्नुभयो मुलुकमा स्थानीय निर्वाचन नभएको वर्षौं भइसक्यो भारत र चीन पनि शान्ति लोकतन्त्र स्थायित्व र विकासको लागि नेपालमा चाँडै चुनाव हुनुपर्छ भन्ने पक्षमा छन् अब हुने चुनावमा कंग्रेसले प्रष्ट बहुमत ल्याउने पनि कोइरलाले दावी गर्नुभयो आफ्नो पार्टीको शुभेच्छुकहरूलाई आगामी चुनावमा एक ढिक्का सहयोग गर्न आग्रह समेत गरेका कोइरुलाले करिब 45 मिनट लामो सम्बोधनको क्रममा चुनावलाई नै केन्द्रबिन्दुमा राखेर बोल्नुभएको थियो निर्वाचन क्षेत्र निर्धारण आयोगले राजनैतिक दलसहित विभिन्न पक्षहरूसँगको छलफललाई अन्तिम चरणमा पुर्याएको छ आज सरकारका सचिवहरूसँग छलफल गरेपछि आयोगले सुझाव लिने कामलाई सक्नेछ आयोगले क्षेत्र निर्धारणका विषयमा सुझाव दिन सरकारका सचिवहरूलाई भुलाएको छलफल अहिले केही बेरमा बस्ने आयोगको कार्य नयाँ वाणेश्वरमा हुनेछ निर्वाचन क्षेत्र निर्धारणको सम्बन्धमा आएका सुझाव फरक फरक रहेकाले ती सबैलाई आधार बनाएर आयोगले प्रतिवेदनको काम थाल्ने आयोगका सदस्य डम्बर चेम्जोङले जानकारी दिनुभयो सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भएका छन् शिक्षाको आठौँ संशोधन अध्यादेश पारित तथा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गर्दै उनीहरूले गएको सोह्र गतिदेखि आन्दोलन सुरु गरेका हुन् अस्थायी शिक्षक र विद्यालय कर्मचारीको हितमा रहेको अध्यादेश पारित गर्न माग गर्दै शिक्षक तथा कर्मचारीले काठमाडौँको रत्न पार्कमा रिलिया अनसन पनि थालेका छन् सरकारले माग गर्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको नेपाल विद्यार्थी कर्मचारी युनियनका महासचिव कमल प्रसाद खतिवडाले बताउनुभयो तर मन्त्रालयले भने अध्यादेश सा। अध्यादे जारी नहुँदासम्म केही गर्न नसकिने बताएको छ सरकारले आठ महिना अघि नै स्वेच्छायण संशोधनको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरे पनि जारी हुन सकेको छैन डेङ्गु रोगबाट बस्नको लागि जिल्ला जनस्वास्थ्य कार्यालय सितोनमा आजदेखि लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ जिल्लाका दुई नगरपालिकामा तिन दिनसम्म यो अभियान सञ्चालन गरिनेछ रत्नगर नगरपालिका नगर र भरतपुर नगरपालिकाका सबैवटामा घर घरमा पुगेर लार्फा नष्ट गरिने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केहर सिंह गोदारले जानकारी दिनुभयो लार्भा खोजेर नष्ट गर्ने अभियान प्रत्येक घर पुगेर जनचेतना समेत फैलाउने उहाँले बताउनुभयो अभियानका लागि दुई नगरपालिकामा जनस्वास्थ्य स्वास्थ्य कार्य का सुपरभाईजर बाहेक एक सौ पचास जना स्वयंसेवी का खटाइए जनसंख्या को चाप बड़ी भाग रोगी सर्ने भाई पेल्ला चरण में दुईवटा नगरपालिक अभियान शुरू चिनका पूर्व रेल लिउ जिजूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ पूर्व रेल ज्यूले भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरूपयोग गरेको भन्दै चेनया अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् आफ्नो पच्चिस वर्ष कार्यकालमा रेल लिउमाथि एक करोड डलर भ्रष्टाचार गरेको आरोप छ सिजनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परीक्षण भएको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकाले आजीवन कारावास दिने तयारी थालेको छ <्याँगा> काठमाडौँको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानलाई सरकारले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने भएको छ त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले आगामी बजेटमा झण्डै चार करोड़ खर्च योजना बनाएको मन्त्रालयका सचिव हरि नेपालले जानकारी दिनुभयो नेपालमा अन्तर्राष्ट्रिय स्तरकै राम्रो मैदान नभएको अवस्थामा सरकारले मूलपानीलाई स्टेडियमको रूपमा विकास गर्ने भएको हो उहाँका अनुसार एसियन क्रिकेट काउन्सिल र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले समेत मूलपानी मैदानलाई स्टेडियम बनाउन आर्थिक सहयोग गर्ने घोषणा मूलपानी मैदानमा खाल्डो पुरे काम सकिएको छ भने पर्खा लगाउने काम भइरहेको छ सा। साउन महिना लगतै स्टेडियम बनाउन थप काम हुने मन्त्रालयले जनाएको छ त्यस्तै सरकार स्पोटक भोखराब भएर वा नेपालगंज मोरङ र कञ्चनपुरमा समेत क्रिकेट मैदानको स्तर तथा बनाउने प्रक्रिया थाल्न बजेट व्यवस्थापनको तयारी गरेको सचिव नेपालले जानकारी दिनुभयो र त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इण्डिज र श्रीलंका बीचको खेल आज हुने भएको छ लगातारको वर्षाको कारण आइतबार खेल हुन सकेको थिएन पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै उन्नाइस ओभरमा तीन विकेट गुमाएर साठी रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको छ बेलुकी शुरूने खेलमा श्रीलंकाले बीस ओभरबाट खेल्न थाल्ने आईसीसीको अनलाइन संस्करणमा उल्लेख गरिएको छ श्रीलंका ओपोल थरङ्गा र बाहेला जयवर्धने सम्मान सात रन बनाएर आउट भयो भने दिनेश्वर चन्देमले दुई रन मात्रै बनाउन सके सा कुमार साङ्गाकार र लाहिरू थिरोमन्ने क्रिजमा छन् यो खेल दुवै टीमका लागि महत्वपूर्ण छ